इंस रेस्ट नदीकन पांच विषय में मत्र एसएलसी प्लस टू करना पाइना साथे इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंगाडमी खैरहानी चार पर्ष हिमालयन बैंक को मैं अगर प्लाजा मोबाइल अंठानब्बे चार बावन छयास एक सौ चौहत्तर अंठानब्बे चार तिरपन्न पैंतालीस शून्य चौदह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 स्थानान्तरणका लागि चितवन प्राथमिकतामा सारिन्छ अहिले जिल्ला कारगार चितवनमा छत्तीस जना अस्वस्थ बंदी कैदीहरू रहेको कारागारले जनाएको छ जसमध्ये उच्च रक्तचापसँगै क्यान्सरका बिरामी रहेका छन् उच्च रक्तचापका चौध जना मृगौला र पित्तथैलीमा पत्थरी भएका नौजना मधुमेहका चारजना मानसिक रोगी तीनजना र मुखु क्यान्सरको एकजना बिरामी रहेको कारागारका जेलर कमल प्रसाद काफ्ले जानकारी दिनुभएको छ जिल्लामा अस्पतालहरू वृद्धि भएसँगै कारगरमा बन्दी कैदीको चाप पनि बढेको उहाँले बताउनु भएको छ अन्यन्त्रबाट बिरामी भएका बन्दी कैदीलाई चितवन पठाउने गरेका कारण समस्या बढ्दै गएको जेलर काफले बताउनु भयो यसैबीच मौसम परिवर्तनसँगै जिल्ला कारागार चितवनमा भाइरल ज्वरोको समस्या देखिएको छ विगतमा तीन दिनदेखि कारागार चितवनमा यस्तो समस्या देखिएको हो मौसममा आएको परिवर्तनसँगै अहिले जिल्ला कारागार चितवनमा भाइरलका कारण पच्चिस जना बिरामी परेका छन् जेलर काफ्लेका अनुसार कैदी बन्दीहरूमा ज्वरो आउने टाउ दुख्ने रुगाखोकी खोकी लाग्ने जस्ता समस्या देखिएको छ यसलाई नियन्त्रणमा लिनका लागि कारागार प्रशासनले विभिन्न प्रयास अपनाए पनि नसकिएको र सामूहिक बसोबासका कारण सरुवा रोग फैलिने खतरा बढेको उहाँले बताउनु भएको छ एक जनाको क्षमता रहेको सो कारागारमा अहिले चार जना बन्दी कैदी रहेका छन् जसमध्ये गैंडा तस्करीको अभियोगका कैदी बन्दी धेरै रहेका छन् जिल्ला ट्राफिक प्रहरी प्रहरीकाले चितवनको सक्रियताका कारणले राजस्व संकलनमा सकारात्मक संकेत देखिए तापनि दुर्घटना न्यूनीकरणमा सुधार आउन सकेको छैन चितवनमा सोभारी दुर्घटनामा कुनै पनि सुधार आउन नसकेपछि प्रहरीको सक्रियता उपलब्धिमूलक बन्न सकेको छैन जिल्ला ट्राफिक प्रहरीकालेको तथ्याङ्कले गत वर्षभन्दा यो वर्ष सवारी दुर्घटनाको संख्या बढी देखाएको छ सोवारी चेक क्रममा कारवाहीमा परेका सवारी साधनबाट सङ्कलन हुने राजस्वमा भने यस वर्ष उल्लेख्य एको छ ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना नगर्ने बिना लाइसेन्स सवारी साधन चलाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कार्यवाहीको दायरामा ल्याउने गरेको छ गत आर्थिक वर्ष दुई हजार अडसठी उनमा परेका पैतिस हजार सवारी साधनबाट चौवालिस लाख राजस्व सङ्कलन भएको थियो सोभन्दा अगाडिका दुई आर्थिक वर्षहरूमा यो रकम सत्र हजारको हाराहारीमा मात्र सीमित थियो चालु आर्थिक वर्षको ज्येष्ठ महिनाको मसान्तसम्ममा कारवाही र राजस्वमा समेत वृद्धि भएको छ जसबाट कार्यालयले साठी लाख बिस हजार पचास रुपियाँ राजस्व सङ्कलन गरेको छ चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म चितवनमा भएका एक सय सवारी दुर्घटनामा परि पचपन्न जनाले ज्यान गुमाएका छन् गत वर्ष भने छ्यानब्बेवटा सवारी दुर्घटनामा परी सडसठी जनाले ज्यान गुमाउनु परेको थियो ट्राफिक प्रहरीको सक्रियताका कारणले राजस्व संकलनमा सुधार आए तापनि चालकमा सचेतनाको कमी सवारी साधनको बढ्दो चाप र सड़कको कमजोर अवस्थाले दुर्घटनामा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन श्रेष्ठले बताउनुभयो फोटोसहितको मतदाता नामाली नाम दर्ता गर्न निर्वाचन कार्य चितवन आउनेहरूको चाप बढ्न थालेको छ निर्वाचन आयोगले मोबाइलमा नाम दर्ता गर्न अनुरोध गर्दै म्यासेज पठाउन थालेपछि काम व्यस्तता र व्यवस्था गर्दै आएकाहरू पनि नावली दर्ता गर्न निर्वाचन कार्य प्रशासन पुग्न थालेका छन् दुई साल भाद्र महिनाबाट शुरू गरिएको फोटोसहितको मतदाता नामाउली संकलन अब अन्तिम चरणमा आइपुगेको छ असारमा सान्तसम्म पनि नाम दर्ता नगराउनेहरू आगामी संविधान सभा निर्वाचनमा मतदान गर्न स्वत वञ्चित हुने भएकाले मताधिकार सुरक्षित गर्न नाम दर्ता नगरेकाले नामले नाम ठेकना रुजु गर्न जिल्ला निर्वाचन कार्य जाने गरेका छन् चितवनमा हालसम्म दुई लाख सडसठी हजार संकलन भएको जिल्ला निर्वाचन कार्य चितवनले जनाएको छ गएको संविधान सभाको निर्वाचनमा तीन जनाले नाम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 डेङ्गु <देंगो> रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले चितवनमा आजदेखि लामखुट्टीको लार्वा खोजी नष्ट गर्ने अभियान शुरू गरेको छ जिल्लाका दुई नगरपालिकामा तीन दिनसम्म यो अभियान सञ्चालन गरिनेछ रतनगर नगरपालिका र भरतपुर नगरपालिकाका सबै ओडामा घर घरमा पुगेर लार्वा नष्ट गरिने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केयर सिंह जानकारी दिनुभयो लार्बा खोजी र नष्ट गर्ने अभियानसँगै प्रत्येक घर पुगेर जनचेतना समेत फैलाउने उहाँले बताउनु भएको छ दुई नगरपालिकामा जनस्वास्थ्य कार्यालयका सुपरभाइजर बाहेक एक सय पचासजना स्वयंसेवीका खटाइएको छ जनसङ्ख्याको चाप बढी भएका ठाउँहरूका यस रोगचाडी सर्ने भएकाले पहिलो चरणमा दुईवटा नगरपालिकामा अभियान शुरू गरिएको गोदारको भनाइ छ सफा पानी जम्ने थोत्रा टायरहरू गमला फुलदानीमा लामखुट्टेका लार्वा बस्ने भएकाले यस्ता ठाउँमा पानी जम्न दिन नहुने जनस्वास्थ्य प्रमुख गोदारले बताउनु भएको छ घरका झ्याल ढोका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 डङ्गु रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्यले चितवनमा आजदेखि लामखुट्टीको लार्वाजी नष्ट गर्ने अभियान सुरु गरेको छ जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका दुई नगरपालिकामा तिन दिनसम्म यो अभियान सञ्चालन गर्ने भएको छ कसरी अभियान सञ्चालन गर्नुहुन्छ र कतिजना टोली अर्थात् स्वयंसेवक अभियानमा खटाइएको छ त भन्दा जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख डाक्टर किहर सिंह गोदार यसो भन्नुहुन्छ हाम्रो सबै यो भरतपुर नगरपालिका र र नगर नगरपालिकाले स्टुडेन्टतिर लगभग डेढ सयजना हुनुहुन्थ्यो उहाँहरू कार्यक्रममा तिर्नुहुन्थ्यो उहाँहरू घर घरमा गएर उहाँ जोड्न प्रतिक्रिया गर्नुहुन्छ अनि त्यसपछि यसको सहयोग गर्नु हाम्रो सुपरभाइजर साथीहरू पनि जानुहुन्छ नगरपालिकाले पनि लागि सहयोग घर घरमा यो त्यहाँ बढी लामो वृद्धि हुने ठाउँ छ डेङ्गुको विशेष गरेर यो सबहरूमा अब बर्खायाम सुरु भयो त्यो टाढोहरू त्यस्तै बाहिर बाहिर फालिदिनाले त्यहाँ फुल पार्थ्यो अनि त्यो पानी जम जम्यो भने अनि त्यहाँ लामो त्यहाँनिर सुन्नुभयो हामी चाहिँ अभियान संचालन पूर्व स्वास्थ्य स्वयंसेविक अभियान बारे कार्य सचालन कर सब ओडा का स्वयं सेविकालाई डेंगू रोग निण संबंधी कार्यक्रम संचालन थी दुई वर्ष अग महामारी के रूप में फैलि डेंगू अर्थात इस वर्ष डेंगू को अवस्थ कम मैले को बताउँछन् फेरि पनि जनस्वास्थ्यकारले भरतपुरका प्रमुख डाक्टर गोदार दुई वर्ष अगाडि त्यसरी दुई वर्ष अगाडि हजारौ मानिसहरुबाट प्रभावित भएको थियो त्यसपछि स्वास्थ्य मन्त्रालयमा गएर निवेदन लाउन पाइको छैन अनि ठरो पिरामी प्रभावित चाहिँ दुयो मा थियो अनि त्यसपछि क्रमी रुपमा पछिल्ला वर्षहरूमा कम कम हुन्छ यो वर्ष पनि कम छ केसहरू त जम्मा एक आर्थिक वर्षमा एक वर्षमा जम्मा एकाउन्टवटा केस चाहिँ हाम्रो डायग्नोसिस भएको छ तर पनि सम्भावना के रहन्छ भन्दा लामखुट्टी पनि छ त्यो डेङ्गु सार्ने पनि यहीँ छ त्यो भाइरस डेङ्गु बनाउने भाइरस पनि छ त्यही भएर फाटोफाटो केसहरू त र अब त्यसले सही वातावरण पायो उसलाई लागिमेन्ट मिल्यो भने अनि त्यो लामखो टिपेन्ट बढ्ने अनि त्यो भाइरस पनि टपट मान्छेमा तार्ने तोकेर ला अनि त्यहाँबाट महामारी सक्छ डेङ्गु रोगबाट बस्नका लागि पानी जम्ने टिनको डिब्बाहरू थोत्रा टायरहरू खाली बट्टा गमला फुलदानीमा पानी जम्न दिनुहुँदैन घर वरिपरि भएका पानी जम्ने खाडलहरू पुर्यो भने डेङ्गु रोगबाट बस्न सकिन्छ यसरी डेङ्गु रोगबाट मानिसहरूको अकालमा मृत्यु हुने गरेको छ त्यसैले कस्तो खालको लामखुट्टेले टोक्यो भने डेङ्गु लाग्छ र यो मानवमा कसरी सर्द भन्दा फेरि पनि डाक्टर गोदार यसो भन्नुहुन्छ अब डेङ्गु भन्ने एक खालको रोग भयो त्यही डेङ्गु भन्ने भाइरस तर्किबी एक खालको भाइरसले गराउने रोग हो यो अनि त्यो भाइरस भनेको आँखामा देख्ने सानामा साना जीवाणुहरू हुन्छन् त्यो शरीर मान्छेको शरीरभित्र प्रवेश गरिसकेपछि रगत राम्रो कस्तो पोकाइबाट मान्छेको चाहिने रगतको माध्यमबाट भित्र प्रवेश गरिसकेपछि अनि त्यसले चाहिँ रो बनाउँछ यसको मतलब पुग्दैन सबैलाई हुन्छ भन्ने कुरो त होइन तर केही मान्छेहरूमा जसको यसरी जनस्वास्थ्य कार्यले ठाउँ ठाउँमा यस्तो अभियान सञ्चालन गर्यो भने डेङ्गु रोगबाट सबैजना जनताहरू बस्न सकिन्छ यो अभियान प्रत्येक ठाउँ तथा जिल्लामा सञ्चालन गर्नु जरुरी देखिन्छ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 महिलाहरूलाई शिवमूलक शिव सिकी आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वी चितवनको बचेले दुई महिने इम्ब्राइडरी तालिम आजदेखि शुरू भएको छ मृगकुञ्च मध्यवर्ती उपभोक्ता समिति र तराई भू कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक चिनो पसल तथा सौराहा सामुदायिक पुस्तकालयले आयोजना गरेको सो तालिममा पन्ध्रजना महिलाको सहभागिता रहेको छ तालिममा होला प्रशिक्षक सुस्मिता तामाङले मेसिनबाट कपडामा विभिन्न चित्रहरू बनाउन सिकाउने छिन् मृगाकुञ्च मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई प्रमुख अतिथि रहनु भएको उद्घाटन कार्यक्रम सामुदायिक चिनो पसलका अध्यक्ष धनकुमारी रेग्मीको अध्यक्षतामा भएको थियो नौलप्रासीको दक्षिणी भेगको अधिकांश गाविस अन्तर्गत रहेका स्वास्थ्य चौकीमा बिरामीहरूको चाप बढेको छ चा। बदलिँदो मौसम र बढ्दो गर्मीका कारण प्रतापुर पग्ली हावा गुठी परसोनी त्रिवेणी कुडिया सुमनी ठुले खोटा रूपैल्या लगायतका उपस्वास्थ्य चौकीमा दिनहुँ एक सयदेखि दुई सय जनासम्म बिरामी आउने गरेका छन् वर्षायामका कारण जुरो, बान्ता रुगा खोकी लगायतका समस्या लिएर आउने बिरामीहरू केही दिन यता अत्याधिक बढेको पक्ली हवा उपस्वास्थ्य चौकीले जनाएको छ अब पालूर्पण जनावास को अर्पण जनावास में हम प्रश्न छ वर्ष को बज़ेटले कुन कुल क्षेत्र बड़ी प्राथमिकता में दिपर्ला जस्तों लग् ये शिक्षा बी विश निर्माण सी कृषि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 सामुदायिक आवाजको अन्तरिम चुनावी मन्त्री परिषदले आगामी असार एकतिस गते बजेट ल्याउने तयारी गरेको छ पुरानो नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रमहरूलाई नै निरन्तरता दिने गरी सरकारले नया बजेट ल्याउन लागेको हो यस वर्षको भनी आज हामीले सर्वसाधारणलाई सोधेका थियौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै आर्थिक वर्षको बजेट के भन्दा अब सेन्डिकेटको सरकार किन भन्दा बहुदलीय व्यवस्थालाई चाहिँ थन्ग्याएर निर्दलीय सरकार छ अब उसले के त भन्दा यी दलीय नेताहरूलाई पुग्दो खर्च त्यसपछि पेश आफ्ना मन्त्री अनि त्यसपछिबाट अब आसे पासेहरूलाई राहत पुग्ने खालको कुनै कृषक कृषकलाई राहत पुग्ने खालको बजेट आउँदैन किसानहरूलाई त्यो बजेटबाट केही हुनेवाला छैन कसलाई हुने छ त भन्दाखेरि नेताहरूलाई हुन्छ तपाईँको चाहिँ मन्त्रीमण्डलका आसेपासेहरू हुन्छन् तिनलाई हुन्छ अब अलिअलि कर्मचारीहरूलाई अलिअलि मुखामा बुझो लाउनु पर्ने हुन्छ तिनीहरूलाई हुन्छ जनतालाई हुनेवाला छैन किसानलाई त होइ हुँदैन यो बजेटले बजेट त आउला बजेट नआए पनि हुँदैन तपाईँको चाहिँ कसरी पाल्छन् तिनीहरूका गुन्डा अब ती कति गुन्डा पालेका छन् पार्टी पार्टीबाट छन् अब यो अहिले खासगरी गरी बजेट आउनुपर्ने कस्तो थियो भन्दाखेरि किसानलाई जुन किसानहरू तपाईँ मरिराखेका छन् उत्पादन हुँदैन तपाईँ यो घिउ किन्न जाँदा सय रुपियाँ किलो किन्छ त्यो कारणले किसानलाई यो बजेटले के गर्ने होला सायद मजदुरलाई पनि गर्दैन बजेट विनियोजन गर्दाखेरि जुन हिसाबले चाहिँ अहिले भएको चाहिँ बाहिर सुन्नमा आएको छ यसको कार्यान्वयन क्षेत्र पनि त्यत्तिकै राम्रो होला भन्ने आशा गरौँ किनभने अब मान्छे निराशा भएर सबै कुरालाई चाहिँ नराम्रै हुन्छ भन्ने खालको सोच नराखिकन अब राम्रो हुन्छ भन्ने सोच हामीले राख्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ बजेटले राम्रै गर्ला अब किनभने अनुभवी मान्छेहरूले चाहिँ यसलाई विनियोजन गरेर प्रभावशाली तरिकाले उतार्न सको राम्रै बजेट आउला भन्ने आशा गरिबलाई हुने खाले ल्याओस् होइन किसानलाई फाइदा हुने खाले ल्याओस् अब यो ठुलो बडा मात्र फाइदा हुने के काम लागेर होइन किसानलाई राहत दियोस् त्यस्तो खाले बजेट आयो भने ठिक हुन्छ अन्न अपाङ्गलाई चाहिँ राहत दियोस् अनि वृद्धालाई राहत दियोस् त्यस्तो खाले बजेट आयो भने ठिक हुन्छ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 शून्य छप्पन्न पाँच त्रिसठी फ्याक्स नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ शा। इमेल ठेगाना हो रेडियो आर्फ न्युज एट जिमेल डट कम हावस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो आर पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भइन नमस्कार